तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हुने अघि बढौँको आजको अङ्कमा हामी भूमण्डलीकरणको प्रसङ्गलाई फेरि एकपटक जोड्छौ भूमण्डलीकरणले नेपाल जस्तो विकासशील मुलुकमा कोस्तु प्रभाव पार्ने रहेछ भन्ने बारेमा तयार पारिएको सामग्री प्रस्तुत गर्छौँ अनि त्यसपछि त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्र विषयमा अध्यापन गराउँदै आउनुभएका तारा भूषालसँगको कुराकानी प्रस्तुत गर्छौँ उहाँसँग हामीले भूमण्डलीकरणबाट नेपालले सकेसम्म बढीभन्दा बढी लाभ हासिल गर्न अप्नाउन सकिने उपायबारे कुराकानी गर्छौँ तर सुरुमा भूमण्डलीकरणबारे तयार पारिएको यो सामग्री कुथान कला संस्कृति जीवनशैली लगायत का विषय अरुण स्थानसम फैलन पाउने अवसर का रूप में भूमंडलीकरण लक भनऊ क एक स्थान का विशेषता तेस ठाव अ सीमा नाघे अरु मूलूकसम फैलन भूमंडलीकरण भन्न सक नेपालमा पनि आर्थिक सांस्कृतिक र राजनैतिक क्षेत्रमा भूमण्डलीकरणको प्रभाव हामी प्रष्ट देख्न सक्छौ दैनिक रूपमा खाने खाना लगाउने लुगा कपडा सुन्ने गीतसङ्गीतदेखि लिएर बस्ने घरसम्ममा हामी भूमण्डलीकरणको प्रभाव देख्न सक्छौ तर अरू थुप्रै मुलुकहरूमा जस्तै नेपालमा पनि यसको प्रभावबारे दुई फरक विचारधाराहरू देखिएका छन् एकातिर भूमण्डलीकरणले नेपाललाई निकै धेरै विकासमा अवसर दिएको छ समृद्धिको बाटोमा डोहोर्याएको छ भन्ने विचारधाराका व्यक्तिहरू छन् अर्कोतर्फ यसले साना र मझौला उद्योगलाई धरापमा पार्छ देशको युवा शक्तिलाई विदेश पलायन गराउँछ पश्चिमीकरण गराउँछ अनि अवसर र समृद्धि दिनुको साटो भएका सम्भावनाहरू खोसिन्छन् जनतालाई झनै गरिबीतिर धकेल्छ भन्ने विचारधारा लिएका व्यक्तिहरू पनि छन् पहिलो विचारधारा त यत्तिकै पनि सकारात्मक नै छ यसैले आजको प्रस्तुतिमा हामी दोस्रो विचारधारा हाम्रो परिवेशमा मेल खान्छ कि खाँदैन भन्ने बारेमा खोतल्छौं यसमा पनि भूमण्डलीकरणले साना तथा मझेउला उद्योगहरूमा नकारात्मक असर पार्छ र दक्ष युवाहरूलाई विदेशी बाध्य बनाउँछ भन्ने मुद्दामा केन्द्रित हुन्छौँ सबैभन्दा पहिला कुरा गरौं भूमण्डलीकरण र नेपालको साना तथा मझेउला उद्योगबारे भनिन्छ विदेशबाट आउने ठूला उद्योगहरूले नेपालको साना उद्योगहरूलाई विस्थापित गर्छन् यो मान्यतालाई बिल्कुलै गलत ठानेर ठोकुवा गर्न सकिँदैन तर बुझ्नुपर्ने कुरा हो हो। हो के हो भने व्यापार नाफा कमाउनका लागि गरिन्छ न राष्ट्रियता झल्काउन हो कुनै पनि मुलुकको उद्योग व्यवसायीले त्यस मुलुकको गौरव पनि हो भन्ने कुरामा फरकमत राख्न त सकिँदैन अनि घरेलु उद्योग राष्ट्रकै पहिचान बनेका उदाहरणहरू पनि नभएका होइनन् तर मुलुकले अनि देशवासीले गर्व गरून् भनेर व्यापारमा हात हाल्नु त अव्यावहारिक नै हो नि अब फर्केर नाफाकै कुरा गरौँ व्यापारीले नाफा कमाउने श्रमिक सँगसँगै स्रोत र साधनको सही उपयोग नै हो अब कुनै उद्योगमा काम गर्न बाहिरबाट श्रमिक ल्याउने हो भने त सञ्चालन खर्च बढ्न जान्छ यसले नाफा घटाउँछ त्यसैले उद्योग जसको भए पनि काम त देशवासीले नै पाउने हो साथै आफ्नो देशमा कुनै वस्तुको निर्माण हुन्छ भने वस्तु सुफथ मूल्यमा उपभोग गर्ने पनि देशवासीले नै हो त्यसैले अयोग्य घरेलु उद्योगलाई विस्थापित गरेर कुशल वैदेशिक उद्योग देशमा देश भित्रिन्छ भने पनि यसले त मुलुकका दक्ष जनशक्तिले काम पाउने नै हो अनि गुणस्तरीय सामान बजारमा आउँदा त्यसको उपभोग गर्ने पनि त त्यही मुलुकका वासिन्दा हुन्नी तर विदेशबाट सस्तोमा बढी गुणस्तरीय सामान भित्राउन सकिन्छ भने समय लगानी र श्रम खर्च गरी त्यस्तै सामान मुलुकको प्रतिष्ठाका लागि भनेर महँगोमा उत्पादन गरेर बस्नु त बुद्धिमानी मान्न सकिँदैन नि बरु नेपालको कुनै मौलिक उत्पादनको विदेशमा राम्रो बजार खोज्न सकिन्छ भने त्यसतर्फ पो ध्यानकेन्द्रित हुनुपर्ने होइन र यसपछि लागू भूमण्डलीकरणले युवा विदेश पलायन भए भन्ने तर्कसहि वा गलत भन्ने छुट्याउनुतर्फ हुन पनि हो अहिले नेपालका कैयौँ युवाहरू विदेशी भूमिमा पसिना बगाइरहेका छन् तुलना गरेर हेर्ने हो भने पन्ध्र वर्ष अगाडि भन्दा अहिले नेपालबाट विदेश पलायन हुने युवाको संख्या बढ्दो छ तर पन्ध्र वर्ष अघिभन्दा आज नेपालीको खर्च गर्न सक्ने क्षमता पनि त बढेको छ हाम्रा युवाहरू नेपालमै बेरोजगार भएर बस्नुको साटो विदेशमा भएका अवसर पहिचान गरी काम गर्न जाँदा एउटा त उनीहरूले विदेशी मुद्रा नेपाल भित्र अर्को ती विदेशमा गरेका कामहरूबाट उनीहरूले सिप र ज्ञान पनि त मुलुकमा ल्याउँछन् नि यसले नेपालमा रहेका उनीहरूका परिवारको जीवनस्तर उकास्न मद्दत पनि त गरेको छ नि आज समग्र नेपालको उपभोग क्षमता बढाउनमा र अर्थतन्त्र धान्नमा यिनै विदेश पलायन भएका युवाहरूको ठूलो हात छ यसैले युवाहरू बाहिर जानाले नेपालको आर्थिक जनशक्ति गुम्यो र क्षमताअनुसारको विकास हासिल गर्न सकेन भनेर सोच्नुभन्दा त ती युवाहरूलाई नेपालमै काम गर्ने वातावरण कसरी सृजना गर्न सकिन्छ भन्ने बारेमा सरकारले काम थालेमा थप जनशक्ति बाहिर जानबाट रोकिन्छन् अनि बाहिर गएका सिपयुक्त जनशक्ति पनि मुलुक भित्रिन्छन् अझ बढी सिप र अझ बढी क्षमताका साथ अब यी कुरालाई फर्केर हेर्दा के नेपाललाई भूमण्डलीकरणले घातै गरेको रहेछ भन्ने लाग्छ यो त केवल मान्छेको स्वतन्त्रता रोजाईको कुरा मात्रै हो यस्तो स्वतन्त्रता रोजाई जसले समृद्धिको अवसर प्रदान गर्छ बारेको समाजमा व्याप्त भ्रम चिर्ने प्रयासमा तयार पारिएको सामग्री पछि अब हामी लाग्छौं कुराकानीतर्फ त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका तारा दाहालसँग आज हामीले कुराकानी गरेका छौं अघि बढौँको आजको अङ्कमा हामीले उहाँसँग भूमण्डलीकरणबाट नेपाल जस्तो विकासशील मुलुकले बढीभन्दा बढी लाभ कसरी हासिल गर्न सक्छ भन्ने बारेमा कुराकानी गर्छौ पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्र विषयका एसोसिएट प्रोफेसर तारा भूषालसँगको कुराकानीमा सबैभन्दा पहिले मैले भूमण्डलीकरणको कारण नेपालले अहिलेसम्म हासिल गरेका लाभहरूबारे जिज्ञासा राखेँ नेचुरल प्रोसेस जस्तै लाग्छ मलाई किनभने कुनै पनि देशको टेक्नोलोजी नहोस् अथवा कम्युनिकेसन नहोस् एउटा ठाउँमा अब एउटा संस्थाले एउटा देशले त्यहाँको एक्सपर्टले जुन धेरै लामो समय खर्च गरेर उनीहरूले जुन रिजल्ट निकाल्छन् रिसर्चबाट अब त्यसलाई अर्को देशले फेरि देश अब नोमिटल कस्टमा अथवा कोही फ्री अफ कस्टमा पनि उसले लिने पाएको स्थिति छ जस्तै अब तपाईँले शिक्षामा ट्रान्सपोर्टेसनका कुराहरू त्यसमा अवश्य नै फाइदा भएको छ यदि हुन्थेन भने नेपालमा अहिले संसारमा शिक्षामा अब यातायातमा निकै पछाडि पर्ने थियो जस्तो लाग्छ मलाई जुन मोबाइल सुविधा प्रयोग गरिरहेका छौँ रिसर्च गरेर यो अवस्थामा जुन अझ भन्दा दस बाह्र वर्ष पहिला दस पन्ध्र वर्षको बिचमा यो सुविधा पाउनु भनेको तेल हो नि त यसका नेगेटिभ पनि छन् होला तर त्यसलाई हामीले त्यसलाई के त भन्दा बितेको लाग्छ यहाँले नकारात्मक पक्ष पनि छन् होला भनेर भन्नुभयो के नकारात्मक पक्षहरूको पनि अलिकति यहाँनिर यसो नकारात्मक जस्तै कतिपय कल्चरल जुन होइन मानिसको जुन संस्कार संस्कृति यस्ता कुराहरूमा केही देखा के अब देखादेखी गरेर अब किन भन्दा त्यो जुन वेस्टर्न कन्ट्रीहरूको जुन अहिले जुन सिभिलाइजमा पुग्दाखेरिको त्यो त्यो पुग्दासम्म त उनीहरूले धेरै चरण पार गरेर आएका छन् नि हामीले एकैछिन नयाँ प्रविधिको अथवा नयाँ अब प्रेसेप्सनकै कुरा गरौँ होइन अब अडियो भिडियोका कुराहरू त्यसलाई पचाउनको लागि अलिकति डाइरेक्ट नसक्ने त्यसले गर्दा अब कतिपय नेगेटिभ इम्प्याक्टहरू परेको पनि देख्न सकिन्छ त्यसले गर्दा के त भन्दा त्यो सोसाइटी त्यहाँको त्यो चरणमा आउनको लागि त एकदम लामो चरण पार गरेर आए तिनीहरू हामीले एकैचोटि ग्लोबलाइजेसन कुराले चाहिँ आउटमा एकैचोटि त पढ अथवा कुनै नयाँ कुरालाई एकैचोटि एडप्ट गर्दाखेरि यसले अब सोसाइटीमा अब अलिकति नेगेटिभ इम्प्याक्ट पनि पर्नेको देखिन्छ टिनेजहरू तर चुनौती त यही हो कि नकारात्मक नलिएर सकारात्मक पक्षलाई नै अँगालेर अगाडि जान सक्यो भने यसले त फाइदा नै पुग्ने हो नि हामीलाई यति हुँदाहुँदै पनि होइन हाम्रो जस्तो विकासशील मुलुकले नकारात्मक कुराहरूलाई त्यागेर सकारात्मक पक्ष अँगाल्दै जाँदाखेरि पनि बढीभन्दा बढी यो भूमण्डलीकरण फाइदा लिनको लागि के गर्नुपर्छ होला जस्तो यहाँलाई लाग्छ जस्तो जुन कस्ट पनि लो छ त्यसको लागि जुन आउटसोर्सिङ विभिन्न अब आइटी कम्पनीहरू अथवा इलेक्ट्रोनिक क्षेत्रमा अब ठुल्ठुला कम्पनीहरूको यहाँ नेपालमा आउटसोर्सिङ गरेर अब त्यसलाई हामीले युज गर्नु पायो भने यहाँको रिसोर्स र मेन पावर इम्प्लोइड हुन्थ्यो त बाहिर गएर खाडी राष्ट्रहरूमा गएर मान्छेहरू घन्टा लिनुपर्ने अवस्था हुने थिएन जस्तो पछिल्लो समयमा हामीले भारतलाई हेर्ने हो भने बाहिर गएका धेरै आफ्ना जनशक्तिलाई उसले आफ्नै मुलुकमा फेरि फर्काउन आकर्षित गर्न सफल भएको देखिन्छ होइन हाम्रो मुलुकले अहिले यो जुन बाहिर गएर काम गरिरहेका हाम्रा दक्ष जनशक्ति छन् नि त त्यसलाई फेरि आफ्नै मुलुकमा आकर्षित गर्नको लागि के गर्न सक्छ होला नेपाल क्यानाडा अमेरिकामा बसेका एक्सपर्टहरू आइटीका एक्सपर्टहरू इन्जिनियरहरू उनीहरू नेपाल के अरे इन्डियामा फर्किने जुन स्थिति छ उनीहरूले सरकारी गभर्मेन्ट लेभलले पनि के गरेको छ त भन्दा त्यो एउटा आह्वान गरेको छ जस्तै तपाईँले अब त्यहाँ नरेन्द्र मोदी जुन हुनेवाला प्रधानमन्त्री लिइन्छ उनले नै अब युवाहरूलाई यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ भनेर त्यहाँको सरकारले र अरू विपक्षी पार्टीहरूले पनि त्यो गरेको स्थिति छ तर भन्दा मन्त्री भएकाहरू अथवा सरकारमा बसेका पोलिसी म्याक्टरहरूले के त भन्दा एक वर्षमा हामीले यति बाहिर विदेश रोजगारको लागि पठाउन सक्यौँ खाडीमा अब अर्को नयाँ देशको लागि हामीले यहाँ अथवा त्यो रोजगारको खोजेका छौँ यति मान्छे बाहिरी यति रेन्ज ट्यान्च आयो भनेर उनीहरू भन्दा त्यो त्यसरी मख पर्ने चाहिँ छ त्यो देशको लागि के त भन्दा विडम्बना हो त्यसको लागि के भन्दा सुरुदेखि स्कुलदेखि नै एउटा टेक्नोलोजीमा आधारित कुराहरू यहाँको रिसोर्स लोकल रिसोर्सलाई युज गर्ने कुराहरूदेखि लिएर हायर एजुकेसनसम्म पनि के छ भन्दा तिनीहरूलाई राम्रोसँग युटिलाइज हुने खालको गरेर देशले पनि अब एकदम बाहिर जाने हो भने केही केही गर्नुपर्छ त्यहाँ प्रशस्त सम्भावनाहरू छ जस्तै एग्रिकल्चरमा टुरिज्ममा अब जडीबुटीहरूमा नेपाल एउटा सानो देश भए पनि के छ त भने सानो भनौँ अब आठ सय पचासतिर मिटर जुन उत्तर जुन छ नेपालको त्यति भेरिएसन के त भन्दा क्लाइमेटिक भेरिएसन त्यति सर्ट डिस्टेन्समा पनि धेरै क्लाइमेटिक भेरिएसन भएको हुनाले अब जोडीबुटीको क्षेत्रमा अब कृषिका विभिन्न किसिमको उद्योगहरूको क्षेत्रमा अघि भने आइटीको क्षेत्रहरूमा पनि त्यो सम्भावना छ त्यसलाई सरकारले नै एउटा पोलिसी ल्याएर युवाहरूलाई विदेश जानुबाट रोक्नुपर्ने हुन्छ यहाँ त अब राज्यले खर्च गर्छ डक्टर इन्जिनियरहरू पढाउँछ अब एउटा डक्टर इन्जिनियर यहाँ देशमा उत्पादन हुँदा कति खर्च लाग्छ अनि फेरि अब त्यो डेभलपहरू उनीहरूलाई इम्पोर्ट गरिराखेको छ उनीहरूले एकदम स्किल म्यान लैजाने हाम्रो राज्यले खर्च गर्ने स्किल पोलिसीलाई के त भन्दा निरसाइ गर्नुपर्छ अब डाक्टर इन्जिनियर राज्यले खर्च गरेर पढेको छ भने अनि यहीँ राख्न पर्ने अथवा यहीँ बस्नुपर्ने तिनीहरूलाई अब बाहिर जानबाट रोक लगाउने तिर पनि ध्यान दिनुपर्ने हुन्छ त्यो गभर्मेन्टले गर्नुलाई यहाँ त के त भन्दा अब पढायो पढायो अनि विदेशी हो उनीहरूले पलायन गरायो सुज्यको एउटा नितान्तै एकदम कमजोर नीति हो त्यसमा सुधार गर्नुपर्छ त्यसको लागि त पोलिटिकल त्यसो भए हामीले अहिले जुन युवा जनशक्ति विदेश गइरहेको देख्छौँ नि होइन ती युवाहरू यहाँ अवसर नभएर बाहिर गएका हुन् कि अवसर खोज्न नसकेर बाहिर गएका हुन् त अब अवसर पक्कै पनि छैन तर अवसर <णुण> के खोज्नुपर्छ भन्ने एउटा स्कुलिङ पनि भएन क्या हामीले आफै बच्चा बच्ची पढाउँछौँ के को लागि भन्दा यो अब पढायो भने एउटा इन्जिनियर अथवा डक्टर पढायो भने बाहिर जानु सकेको हुन्छ भन्ने हिसाबले हामीले के त भन्दा त्यो स्कुलिङ गर्छौँ सानै बच्चादेखि कहाँ जाने भन्दा विदेश जाने अब यहाँ अवसर नेपालमा कसो कस्तो छन् भनेर हामीलाई सानैदेखि विद्यार्थीहरूलाई त्यो मोटिभेसन त्यो भएन उनीहरूको मोटिभेसन के त भन्दा ठुल्ठुलो भनौँ नेपालको गभर्मेन्ट गर् स्कुलमा पढेपछि किन पढ्ने त त्यहाँ भन्यो भने अब विदेश शैली जानु पाइन्छ भन्ने खालको जुन छ नि त्यसले गर्दा त्यो विदेशीहरू विदेशमा गइरहेको स्थिति छ त्यसकारणले त्यस्ता जुन अवसरहरू सिर्जना गर्नुपर्छ नेपाल पनि सम्भावना छ यसो गरे पनि हुन्छ भनेर एउटा दीर्घकालीन प्लान बनाएर म्यान पावर जुन कस्तो खालको कति चाहिन्छ भनेर जुन पावर प्लानिङ सरकारले गरेको अनुसारको जनशक्ति निकाल्न सकियो भने अवश्य हुन्छ अब हुन त पढिरहेको यहाँ अवसर चलि पाउँदैनन् र अवसर खोजेर पनि तिर लाग्दैनन् गभर्मेन्टको र व्यक्तिगत मान्छेको ट्रेन्ड पनि के भयो त स्कुलिङ नै त्यस्तो भयो कि अब यहाँ त पाटन संयुक्त क्याम्पसमा एसोसिएट प्रोफेसर पनि हुनुहुन्छ होइन अर्थशास्त्रमा विषयमा यहाँले अध्यापन गराउनुहुन्छ हाम्रै यहाँका जस्तो यो हामीले हासिल गर्ने शिक्षाकै कुरा गर्ने हो भने पनि त हामीले यस्तो खालको सैद्धान्तिक कुराहरू पढ्छौँ सैद्धान्तिक कुराहरू बुझ्छौँ जबकि उद्योग धन्दा वा व्यवसाय बारेमा कहीँ पनि कतै पनि बुझ्नु बुझ्नुपर्ने आवश्यकता पनि आउँदैन र बुझाउँदा पनि बुझाइँदैन के यो पनि एउटा कमजोर पाटो हो जस्तो यहाँलाई लाग्दैन त कतिपय हाम्रो अब पाठ्य पुस्तकमा अब सिलेबसमा धेरै कुरो अब अपडेट हुन सकिराखेको स्थिति छैन धेरै जसो सैद्धान्तिक पक्षलाई मात्रै जोड दिने प्र्याक्टिकल जुन जीवन उपयोगी खालकोतिर ध्यान नदिएको हुनाले पढे पढे पढे के त भन्दा अब बेरोजगार भयो जस्तो पनि देखिन्छ अब धेरै जसो यो मानविकतिर अब व्यवस्थापनतिर के भन्दा मान्छे अब प्लस गर्छ अनि उसले काम पाउँदैन ब्याचलर गर्छ काम पाउँदैन मास्टर गर्छ काम पाउँदैन एनसेल गर्छ त्यस्तो पनि लेखिराखेको छ अब त्यो हुनुमा के हो त भन्दा कसै पनि एउटा देशको आवश्यकता अनुसारको शिक्षा नीति लगाउनु पनि हो र शिक्षा मोटिभेट गर्नु के हो त भन्दा अब पनि हो गभर्मेन्ट उत्तीय र राजनीतिक पार्टीका जुन नीति नियम बनाउनेहरूले के त भन्दा यति वर्षमा हामी यस्तो गर्ने भन्ने खालको पनि मोटिभेसन भएको हामीले भूमंडलीकरण बड़ी भा बड़ी लाभ कसरी हासिल कर सकला त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त कैंपस का एसोसिएट प्रोफेसर तारा भूषाल संगा प्रस्तुत ग्यौं यह संग आज हमी कार्यक्रम सेवा में रोटरी को अगि बढ़ऊ स्तंभ को समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौँ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढाउँको चौवन्नौ अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाई www.facebook.com डट फेसबुक डट सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ